एउटा चरा. सत्कर्म गरी सकभर मलामी थप्ने सत्कर्म गरी सकभर मलामी थप्ने मेहनत हुन्छ तर मृत्यु पश्चात आफन्त बिना नै सद्गत हुन्छ अखबारहरूले पनि बिहानै यसरी तनाव दिन्छन् अखबारहरूले पनि बिहानै यसरी तनाव दिन्छन् जान अन्जान चेहराको मृत्युले मन मर्माहत हुन्छ तर मृत्यु पश्चात आफन्त बिना नै सद्गत हुन्छ यी हात र खल्तीको भेट नभएको पनि धेरै भयो यी हात र खल्तीको भेट नभएको पनि धेरै भयो अब मुखसँग भेट भएन भने कति आपत हुन्छ तर मृत्यु पश्चात आफन्त बिना नै सद्गत हुन्छ चिकित्सा विज्ञान र भेषज विज्ञानलाई मेरो प्रश्न छ चिकित्सा विज्ञान र भेषज विज्ञानलाई मेरो प्रश्न छ रोग दवाई र उपचार कहिलेसम्म शनाखत हुन्छ सत्कर्म गरी सकभर मलामी थप्ने मेहनत हुन्छ तर मृत्यु पश्चात आफन्त बिना नै सद्गत हुन्छ तनहुको शुक्ला गण्डकी नगरपालिका चार दुले गौडा घर भई अहिले आबुधाबी बस्दै आउनुभएका दुर्लभ थापा छेत्रीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्री प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छन् पठाउनुभएका गजलहरूको वाचनसँगै सुमधूर हिन्दी उर्दू शुभसन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा अब पहिलो गजल आजको यो प्रस्तुत गर्दैछ स्वीकार <स्थागा> <स्थागा> <स्था> गर या तिरस्कार तिम्रो खुसी स्वीकार गर या तिरस्कार तिम्रो खुसी ल्याउ या नलेऊ, मेरो उपहार तिम्रो खुसी म एउटा पागल प्रेमी हुँ बस तिम्रो दिवाना म एउटा पागल प्रेमी हौँ बस तिम्रो दिवाना बहिष्कार गर अथवा उपचार तिम्रो खुशी ल्याऊ या नल्याउ मेरो उपहार तिम्रो खुशी धन सम्पत्ति नभए पनि धेरै ठूलो मन छ धन सम्पत्ति नभए पनि धेरै ठूलो मन छ झुपड़ी छ गाउँमा छैन दरबार तिम्रो खुशी ल्याऊ या नल्याउ मेरो उपहार तिम्रो खुशी अब सबै तिम्रै हातमा छ गर्ने के हो भनेर अब सबै तिम्रो हातमा छ के गर्ने हो भनेर साथ दिई मलाई बचाऊ या मार तिम्रो खुशी स्वीकार गर या गर तिरस्कार तिम्रो खुशी ल्याऊ या नल्याउ मेरो उपहार तिम्रो खुशी रुद्र थापाको गजल यो मूलपानी काठमाडौँ उहाँको घर अहिले युएयूको आबुधाबी बस्दै आउनुभएको छ उहाँको गजल वाचन गरी, र वहाँले एउटा नाइट ड्यूटी शीर्षकमा गन्थन शैलीको लेखन पनि पठाउनु भएको छ एक रात दुई रात होइन एक वर्ष दुई वर्ष पनि होइन वर्षौं वर्ष भयो यसरी जागराम बसेको गाउँको पूजामा नाचगान गरेर होइन ना, नाइट ड्यूटी गरेको स्वदेशमा होइन परदेशमा रातभरि नसुती नसुती बस्दा अरबमा सगरमाथाको हिउँ जस्तै कपाल सेते भयो त्यही पनि झरेर सकिए अनि तालुखुइले भयो समय बिताउनलाई मोबाइलमा लूड़ो खेल्दा खेल्दा आँखा कमजोर भइसक्यो परदेशमा साथी भनेकै यही एउटा मोबाइल त छ अरू त कसलाई फुर्सद हुन्छ र यहाँ गफ गर्न बुलबुलका गजलहरू सुनेरै कैयौं रातहरू काटेको छु शु। सुन्दा सुन्दै आफै लेख्न थालेछु एकान्तको साथी हुने रहेछ साहित्य अचेल त मेरा रातहरू पनि साहित्यिक हुन्छन् सृजना गर्दा गर्दै रात बितेको पत्तै पाउँदैन साथ मेरो साथी साहित्य नेी रातभरी धनी साझ को फेसबुक लाइव को साहित्यिक कार्यक्रम में वाचन करे सुनाने यसरी मैं एटा सर्जक बनाने बुलबुल को हाथ रहे भा फरक नपर्ला भत्र लिखकर पठान भूएई को आबुधाबीट इस मैं प्रस्तुत करें अब अर्क गजल वाचन कर गजल में लग्सु सुषमा भंडारी ने पठान भारत गजल् मैं यह धरती में टेकेक दिन मैले यो धरतीमा टेकेकै दिनदेखि आमा हाँसिनमा रोएकै दिनदेखि तपाईँ नै भन्नुहोस् बाधा कहाँ नहोला तपाईँ नै भन्नुहोस् बाधा कहाँ नहोला काँडासँगै छ फुल रोजेकै दिनदेखि आमा हाँसिनमा रोएकै दिनदेखि एक नजरको प्यार सायद यही हो एक नजरको प्यार सायद यही हो नछुटौँझै लाग्ने भेटेकै दिनदेखि आमा हाँसिनमा रोएकै दिनदेखि कस्तो रित छोरोमाबाट टाडियो कस्तो रित छोरो बाआमाबाट टाढियो लालपूर्जामा नाम लेखेकै दिनदेखि आमा हाँसिन म रोएकै दिनदेखि चुर आफ्नो तुलना मन्त्री चुर आफ्नो तुलना मन्त्रीसँग गर्छ गरीबको घरमा गर चोरेकै दिनदेखि मैले यो धरतीमा टेकेकै दिनदेखि आमा हाँसिन म रोएकै दिनदेखि सुषमा <स्थाथा> भण्डारीको यो गजल वाचन गरे मैले अब फेरि बुलबुलमा अर्को सांगीतिक गजल सुनाउँछु सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा उजालो। उजालो भूल अब पहिले पहिलेको जस्तो जमाना हुँदैन साँच्चैकै मान्छे मानव बन्ने सम्भावना हुँदैन धेरै पछिको भेटमा भनिन् उनले भुलेछौ मलाई धेरै पछिको भेटमा भनिन् उनले भुलेछौ मलाई कसरी कस भन्नु पागललाई सबैको सम्झना हुँदैन साँच्चैकै मान्छे मानव बन्ने सम्भावना हुँदैन मान्छेहरू मेसिन बन्न थालेदेखि यस्तो लाग्छ फूल त हुन्छ महोदय फूलको बास्ना हुँदैन साँच्चैकै मान्छे मानव बन्ने सम्भावना हुँदैन सजिलै स्वीकार्न सक्छन् सन्तानको गल्तीमा सजिलै स्वीकार्न सक्सिन् सन्तानको गल्तीमा आमाको संग्रहालयमा कुनै जरिवाना हुँदैन अब पहिले पहिलेको जस्तो जमाना हुँदैन साँच्चैकै मान्छे मानव बन्ने सम्भावना हुँदैन जुम्ला सर्केगार्ड दुई रिप घर भई अहिले जुम्लाको चन्दननाथ बस्दै आउनुभएका नरेन्द्र बुढाथोकीको गजल वाचन गर्दै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ मैले आज तपाईँले इमेलबाट पठाउनुभएका गजलहरू वाचन गर्दै र विभिन्न सांगीतिक गजलहरू सुनाउँदै आएको छु अब अर्को एउटा गजलको पालो अमेरिका झापा घर भई अहिले अमेरिकाबाट बस्दै आउनुभएका अभिभावु अधिकारीले गजल पठाउनु भएको छ सड़कभरि नाङ्गो रोदन यो राज्यलाई पिर्दैन कि सड़कभरि नाङ्गो रोदन यो राज्यलाई तिर्दैन कि गरीबीको भोको चितकार सिम्मदरबार छिर्दैन कि जहाज चढ्ने मार्सी खाने पजेरोमा हुँ गाउँघरको समस्याले सितिमिति चिर्दैन कि गरीबीको भोको चितकार सिम्मदरबार छिर्दैन कि शून्य भयो शहरजार युवा सबै खाड़ी पसे नेपालीको घरमा अब खुसियाली फिर्दैन कि गरीबीको भूको चितकार सिम्मदरबार छिर्दैन कि प्रश्नै प्रश्न मात्र रहयो उत्तर सबै पहिला गयो यो सरकारले जनताको ऋण अब तिर्दैन कि सड़क भरी नाङ्गो रोदन यो राज्यलाई पिर्दैन कि गरिबीको भोको चितकार सीमा दरबार छिर्दैन कि अभिबाबु अधिकारीको यो गजल वाचन गरे मैले र अब सांगीतिक गजल सुनाउँछु शुन। बाख्राको पाठा जस्तो बुरुक बुरुक उफ्रेर हिँड्छ यी मान्छेहरू किन आफै मैहू भनेर हिँड्छ एउटा सूत्र जान्दैमा एउटा शास्त्र पढ्दैमा एउटा सूत्र जान्दैमा एउटा शास्त्र पढ्दैमा आफूलाई तपसी जस्तो विद्वत सम्झेर हिँड्छ यी मान्छेहरू किन आफै मैहू भनेर हिँड्छ आफैले आफू हिँड्ने बाटो खन्न नसकेपछि आफैले आफू हिँड्ने बाटो खन्न नसकेपछि अरूले खन्दै गरेको बाटोमा थोकेर हिँड्छ यी मान्छेहरू किन आफै मैह भनेर हिँड्छ नदीलाई थुन्ने दुष्प्रयास त नगरेकै जाति हुन्छ नदीलाई थुन्ने प्रयास त नगरेकै जाति हुन्छ नदीले रोक्न जान्दैन बरूधार बदलेर हिँड्छ बाख्राको पाठा जस्तो ब्रुप ब्रुप उफ्रेर हिँड्छ यी मान्छेहरू किन आफै मैह भनेर हिँड्छको सैलुङ गाउँपालिका दुध पोखरी घर भई अहिले युएई को आबुधाबी बस्दै आउनुभएका श्याम लामाको गजल मैले वाचन गरी, मैले अब लिएको अर्को गजल छ चा। अविरल शर्माको सूर्यगढ़ी दुई नुवाकोट हाल बालाजुको आठमाणौं पेशा उप प्राध्यापक लेख्नुभएको छ चा। अविरल शर्माले बुलबुलमा निरन्तर रचना पेश गर्दै आएको छु पछिल्लो तीन चार महिनामा मेरो कुनै पनि गजलले स्थान पाएन लेख्नुभएको छ आज उहाँको गजल मेरो यो क्यूमा परेको छ मैले लिएर आएको छ गर्वले ठड़िएको शिर झुक्यो मेरो ठड़ी को शिर झुक्यो मेरो, जब आपने विद्यार्थी बाटो ढुक्यो मेरो गदा धोएर गाई नहुदो रहे था पाए गदा धोएर गाई नहुदो रहे ऐन नैतिकता का मूल सुक्यो मेरो जब आपने विद्यार्थी बाटो ढुक्यो मेरे धनभंदा विद्या भन्नेम में पीर धनभ्या भ्रम में पड़ा आपने हालत देखि आज मोटू धरें दुख्यो मेरे गर्व ठड़ शिर झुक्यो मेरे जब आपने विद्यार्थी बाटो ढुक्यो मेरे सूर्यगढ़ी दुई नुवाकोट घर भई अहिले काठमाडौँ बालाजू बस्दै आउनुभएका अविरल शर्माको यो गजल वाचन गरे मैले एउटा गजल पठाइएको छ दिस इज माई फर्स्ट गजल सेन्डिङ फर बुलबुल भनेर अङ्ग्रेजीमा लेख्नुभएको छ आइएम बेणुप्रसाद मैनाली इटा घरे र बुलबुलको म फ्यान हुँ भन्नुभएको छ पिटर्सबर्ग पेन्सिल भानिया युएसएबाट उहाँले पठाउनु भएको तर दुर्भाग्यवश तपाईँले लेख्नुभएको यो अंग्रेजी फण्डसम्म मैले बुझ्न सकेँ तपाईँले पठाउनु भएको गजलको यो फन्ट युनिकोड नभएर होला कोठा कोठा परेर आएको हुनाले मैले तपाईँको गजल यति बेला वाचन गर्न सकिनँ कृपया तपाईँले गजल पठाउँदा अर्को पटक पठा, फन्टलाई हेरेर पठाउनुहोला युनिकोड फन्टमा पठाउनु भयो भने वा वा वा मलाई वाचन गर्नको लागि सजिलो पर्छ मैले यति जानकारी गराएँ र अरूहरूलाई पनि अरू बुलबुलियनहरू जसले गजल पठाउन चाहनुहुन्छ उहाँहरूलाई पनि सहज होस् भन्नको लागि मैले यो कुरा आजको कार्यक्रममा राखेँ र अब एउटा गजल वाचन गर्छु त्यसपछि साङ्गीतिक गजल सुनाउँछु हिमाल पहाड़ तराई सगरमाथा सि हाम्रो कसैसँग नडगेको इतिहास छ बीर हाम्रो सम्पदाको अनुपम उपहार हो देश नेपाल यसमै हुन्छ समृद्धि नजर त्यतै ती र हाम्रो कसैसँग नगढेको इतिहास छ बीर हाम्रो यत्रतत्र बगेका छन् सम्पदा पानी बनी लम्किन्छ मन विकासमा हुने छैन ती हाम्रो कसैसँग नडगेको इतिहास सब्बी र हाम्रो विविध धर्म अंगालेका एउटै फूलबारी नेपाल चर्च मस्जिद गुम्बा अनि यत्रतत्र मन्दिर हाम्रो हिमाल पहाड़ तराई सगरमाथा शिर हाम्रो कसैसँग नडगेको अर्जुन <laughs> प्रसाद नेौपानेले पठाउनु भएको गजल थियो यो यसमा ठेगाना पनि खुलाउनु भएको छैन कृपया तपाईहरूले पुरानो बुलबुलको ठेगानामा इमेल नपठाउनुहोला अब इमेलका लागि बुलबुल साहित्य एट जीमेल डट कममा मात्रै पठाउनुहोला योभन्दा अगाडि भन्ने गरेको इमेलमा नपठाउनुहोला भनेर मैले अनुरोध गर्न चाहेँ बुलबुल साहित्य एट जीमेल डट कम नै हामीले दुई वर्ष हुन लाग्यो झण्डै झण्डै यो इमेलबाट गजल लिइरहेका छौँ अझै पनि पुरानो इमेल ठेगानामा गजल आउँदैछ र त्यसो हुँदा तपाईँको गजल पालोमा नपर्न पनि सक्छ मैले आफ्नो गजल किन पालोमा परेन भनेर सोध्नेहरूको लागि पनि यो कुरा बुझाएको छु एउटा साङ्गीतिक गजल सुनौं त्यसपछि हामी विदा सांगीतिक गजलहरू र तपाईँले इमेल मार्फत पठाउनुभएका गजलहरूको वाचनसँगै आजको रात्रिपस्तुति बुलबुलको अन्त्यतिर छौ हामी अब मैले जाँदा जाँदै घोराही उपमहानगरपालिका सत्र दाङ घर भई अमेरिकाको क्यालिफोर्निया बस्दै आउनुभएका खिमु केसीको गजल वाचन गर्दै शुभरात्री भन्छु उत्पादन सघि प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे आजलाई विदा माग्छौ अताउन बार बार तिमीलाई अब आउँदैन सताउन बार बार तिमीलाई बताउनेछ मेरो बारे सबै अखबार तिमीलाई तिम्रो मुहारमा सधैं खुशी हेर्नु छ मलाई तिम्रो मुहारमा सधैं खुशी हेर्नु छ मलाई मेरो शुभकामना परोस् दरबार तिमीलाई बताउनेछ मेरो बारे सबै अखबार तिमीलाई कस्तो चमत्कार रातारा चर्चित भएछौ कस्तो चमत्कार रातारा चर्चित भएछौ दिन्छ सुरक्षा पनि सरकार तिमीलाई बताउनेछ मेरो बारे सबै अखबार तिमीलाई मेरो लागि सोच्ने कहिले फुर्सत भएन मेरो लागि सोच्ने कहिल्यै फुर्सद भएन जहिले हुन्थ्यो उस्तै हतार तिमीलाई अब आउँदैन सताउन बार बार तिमीलाई बताउनेछ मेरो बारे सबै अखबार तिमीलाई